ज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार उज्यालो 90 नेटवर्क काठमाण्ड सँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलवार र शुक्रबार राती सवा नौ बजी कार्यक्रम श्रुति सम्भयक प्रसारण हुन्छ कार्यक्रममा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौ श्रुति सम्भयकको मंगलबारको श्रृंखलामा केही सातादेखि हामीले सर्वभक्तको उपन्यास पागल बस्तीको वाचन सुन्दै आएका छौं सु। गत साता बस्तीभित्र जमुनाको निधनले सबैलाई स्तब्ध बनायो मार्था मानसिक द्वन्दले ज्यादा ग्रस्त भइन् प्रेम मूर्तिको व्यवहारले मार्थालाई पश्चाताप अनुभूति भयो यसैबीच बिन्दुले गाईको वाछालाई दूध खुवाएको प्रसंगले धेरैलाई आश्चर्यचकित पार्यो अब के होला त पागल बस्तीको तेह्रौं श्रृंखलाको वाचन सुनौ अच्युत घिमिरेको आवाजमा दुई दिनपछि हर्फन खोलामा माछा मार्न गएको एक जनाकानीले सबभन्दा पहिले यो विचित्र लीला देख्छ र गाउँघरमा प्रचार गरिदिन्छ सुकेको वनमा डढेर लागे गर यो अभूतपूर्व कुरा फैलिन्छ वरपर सबै गाउँबाट मानिसहरू कुकुरको विलक्षण लीला हेर्न त्यहाँ ओहेरन्छन् पोखरा बजारबाट पनि श्रद्धालु जिज्ञासोहरू आउँछन् गाउँका बुढा खाडाहरू गर्छन् कतै यो कुकुरले दुर्गामायाको अवतार त होइन यो कलयुगमा फेरि सत्ययुग फर्केको त होइन नभए कसरी कुकुरेले बाछुलाई दुध खुवाउँछ यो चान्सुनी कुकुर होइन बुड़ा बुढाखाडाका कुरा सुनेर तनेरीहरूले फुर्ति साथ एउटा छापो निर्माण गरिदिन्छन् आइमेहरू दुध फलफुल र मिठा मिठा कुराहरूलाई भक्तिभावपूर्व कुकुरलाई चढाउँछन् बिन्दु भोकमेट्न अलिअलि खान्छे गाउँलेहरू अति प्रसन्न हुन्छन् बिन्दु हराएको चौथो दिने समाचार बस्तीमा पुग्छ हर्षोल्लासपूर्वक सबै बिन्दुलाई हेर्न जान्छन् पागलहरू त्यहाँ आएकोदेखि गाउँलेहरू मुखामुख गर्न थाल्छन् बिन्दु आदिगुरु आदिमाता र अन्य आफन्तजनहरूलाईदेखि कुइँ कुइ कुइ कुई गरिक गराउँछ आदि गुरु आदिमाताको खुट्टामा लुटपुटिएर हर्सास्रु जार्छे श्यावास मेरो आत्मीय मित्र श्यावास मेरो ज्ञान पहिलो साक्षी सहयात्री हे महान माताबिन्दु म तिम्रो अनुकरणीय ममताभाव र समताभावदेखि अत्यन्त हर्षित छु दुनियाँका बाबुआमाहरू यही सृजनात्मक वितिकामा हिँडिन् आदि बरु उद्गार व्यक्त गर्छ बिन्दु तैँले आमाको माया कति पवित्र र विशाल हुन्छ भन्ने महान उदाहरण देश दुनिया तेरो कदम तबसम्म चुबिरहनेछ जबसम्म पृथ्वीमा ईश्वरको राज्य स्थापना भइरहनेछ आदिमा त पनि उद्धार व्यक्त गर्छन् बस्तीवालाहरू सबै गर्वत्फुल्ल हुन्छन् बिन्दु फेरि बाछुलाई दुध खुवाउन व्यस्त हुन्छ बस्तीवालाहरू फर्किन्छन् गाउँलेहरू गाई कुरा गर्न थाल्छन् गाउँलेहरू भन्छन् कुकुर त पागलहरूका पुरा छन् त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 बस्तीमा युगान्तरोसव हुन्छ बिन्दुको महाकर्म हेरेर फर्केपछि आदिगुरु र उसका शिष्य शिष्य महोत्सवको रङमा डुब्छन् सबै हार्दिक बधाईको आदान गर्छन् खुसियाली साटासाट गर्छन् र यस महान्तम संक्रमणकालमा आफूहरूलाई प्रत्यक्ष साक्षी रूपमा पाएर अत्यन्त धन्य हुन्छन् बस्तीका बालबालिकाहरू युगान्तर हुनुको अर्थ बुझ्दैनन् तर बिन्दुले बाछुलाई दुध खुवाएर बचाएको अचम्म लाग्दो कुरा भने बुझ्छन् युवा युवतीहरू र बुढाबुढीहरूमध्ये धेरैजना वास्तविक अर्थ बुझ्दैनन् बनाएको आशय बुझ्छन् आशय बुझेकाहरूद्वारा कुरा बुझाइदा केहीले यसको असर बुझ्न पुग्छन् केही ज्ञानमार्गहरू युगान्त र आदि सम्बद्ध कतिमा भएको मान्ने अन्वेषणमा लाग्छन् मार्था यो कुरा सुनि छक्क पर्छिन् कि बिन्दुको ममता युगान्तकारी छ युगान्तकारी भए पनि उत्सव मनाउनुपर्ने आवश्यकता के छ यसले त झन् उसको अहममा ठेस लाग्नुपर्ने अहम चकनाचुर हुनुपर्ने किन उल्टै महोत्सवको घोषणा महोत्सव त ती व्यक्तिहरूले मनाउनुपर्छ जो प्रेम माया र ममतामा आस्था भान्छन् मार्थालाई अन्तर्द्वन्द हुन्छ रन्थनी र तिनी समाधिस्थलमा जान्छिन् ए पुत्री मार्थ तनाग्रस्त भई मैचाङलाई डाक्सिन् बस्तीमा खुब युगान्तोरोसव मनाइदिए अरे नि यो के हो गुरुले घोषणा गर्नुभयो होला तिम्रो गुरुलाई खुब घोषणाहरू गर्ने सनक चलेको छ हरेक कुरामा घोषणा र उद्घोषणहरू तिम्रो गुरुको घोषणा देवताको बोलीभन्दा चर्को छ आदिमा त लागि परम आदरणीय ललभ भइहाल्यो म कसैको अन्धभक्तिभावमा ठेस लाउन चाहन्न मलाई युगारोत्सव मनाइनुको अभिप्राय के हो बुझाइदेऊ बसन्तोत्सव भनेको सुनेको थिएँ यो कुरा सुनेकैसम्म पनि थिइनँ यो कुरा मलाई के थाहा हजुरलाई नै मैचाङ मान्छे मलाई थाहा भएको बिना काम किन सोध्थेँ म तिमीलाई मार्ता जनक्कै छाउँछिन म त निराकार हौँ कसरी मलाई देख्नै सक्दैन कसरी पूर्व सूचना दिने माता म मा त मैछाङको अनुहारमा घनखोर बदली हुन्छ आखिर म प्रति कसको के उत्तरदायित्व छ होला मलाई यो कुरा सोध्ने अधिकार पनि छैन होला भइहाल्यो बस्तीमा यताउति शृङ्गार पटार हलचल देखेर सोधेकी मात्र म मा त दुई चार दिन पाहुना लाग्न आयो कि दुई चार महिनै बसेँ सब कुरा बिर्सेर अब जाने भयो मार्ताको स्वर भावुताको लहरमा परिडुब्छ आत्मा अपमानले तिनी व्यथित हुन्छन् आँखा डबडबाउँछन् आदिमाता त्यस्तो नभन्नुहोस् बिन्ती छ मैचाङ अनुनयपूर्वक हात जोड्छे म एक दिन जानु नै त पर्छ जीवन वर्न ज्योरी देवी बन्न सकिन्छ नपाउना फेरि आस्था पनि बेग्लै छ गुरुको दर्शन विपरीत बरु मैले एउटा कुरा बुझिनँ किन बिन्दुको ममतालाई यसरी महिमा मण्डित गर्न खोजिएको आज छ दिन भयो होइन हो आदिमाता म साह्रै खुसी छु बिन्दुदेखि बिन्दुको मातृत्व मेरोभन्दा पनि महान रहेछ मार्था जमुनाको समाधि परिक्रमा गर्न थाल्छन् चुपचाप मैचाङ पनि चुपचाप सोचिरहन्छे प्रेम मूर्तिको चित्र बनाइएको दिनदेखि आदिगुरू र आदिमाताबीच बोलीचाली बन्द भएको कुरा तिमीलाई थाहा हुन्छ आदिगुरु अन्तकक्षमा आउँदैन आदिमाता आदिगृह जान्दिनन् बिन्दुलाई हेर्न जाँदा औपचारिक जान्छन् तर मैचङले आशा गरे परस्पर बोल्दैनन् बस्तीमा यो कुरा कसैलाई सुनाउने खालको हुँदैन पनि अहिले आदिमाताको कुरा सुनेर मनस्थिति बुझेर उसारै डराउँछे खुच्सुका आदिगृह जान्छे घन्टाभर समयपछि आदिगुरु समाधिस्थलमा पुग्छ आदिमाता प्रणाम ऊ नतमस्तक हुन्छ किन आएको तिमी यहाँ मार्ता एकैचोटि झोकिन्छन् आदिमातालाई प्रणाम गर्न र आरोपहरू सुन्न कि म यस लागेको छैन प्रशान्त मुसु कहाँ छ उत्सव मनाएर बस्नु नि किन आउनुपर्छ यहाँ मार्ता झन्झारो कराउँछन् महापुरुषले झैँ विषय प्रदर्शन गर्नु म सक्कली र नक्कली मसिया चिर्न सक्छु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 मार्ता छेडभर चुप लाग्छन् कुराको सन्दर्भ बुझ्छन् तिनी रिसुटेका आँखाले बान्छ खण्डको झ्यालमा हेर्छन् झालको कुनाबाट चियाइरहेको मैचङ बाक्छ तँलाई पख्रेस मैले जानेको छु खुब पोल लगाउने हो कि मार् उच्च स्वरले धम्क्याउँछन् बैठकको ठाउँमा पुगेकी मैचङ जिब्रो टोकेर थुचुक बस्छ आदिमाता म मा प्रतिका पूर्वाग्र र गुनासाहरू संक्रामक रोगमा नबदलिउन् पूर्व सर्वदा निर्दोष छन् आदिमाताको पोल लगाउने दुष्कर्म सोच्न पर्यान्त सक्दैनन् पुत्री मैचाङले यति नै भने आदिमाता व्यथित हुनुहुन्छ मलाई केही भएको छैन भए पनि तिमीलाई के खाँचो क्रोध र भावनाबीचको द्वन्द्वमा तिनको आवाजकै लर्खर आउँछ प्रशान्त सानो बालक चाहिँ हाँस्छ मैजाङ फेरि चियाउन सुरु गर्छु आदिमाता अज्ञानवास कुनै भुल भएको भेक्षमा पाऊँ पूर्वाग्रहहरू शेष छन् भने सुन्न पाऊँ तर जहाँसम्म उत्सवको कुरा छ त्यो सत्य होइन मले देखिसके आँखाले सुनिसके कानले भोगिसके मनले मार्था उत्तर दिन्छन् ती सबै मिथ्या कुरा हुन् मलाई थाहा छ तिमी मलाई अलग्ञाएर एक्लो पारेर के चाहन्छौ मार्था समाधिको शिरो भागमा गोप्टो परिबस्छिन् क्रोधलाई भावुकताले पराजित गर्छ आदि मात्र यो पनि एक पूर्वाग्रह हो सत्य कुरा यो हो यहाँ कुनै उत्सव मनाइएको छैन त्यसो भए भनेको के हो त कि मैले गलत कुरा सुने मार्था टाउको उठाउँछिन् क्रोधावेले अलिकति प्रगति गर्छ युगराको भने मैले भनेको तर यसको अभिप्राय आत्मसात गर्न सकेका छैनन् मेरा पुत्रपुतीहरूले गलत व्याख्या र प्रचार भइरहेका छन् प्रचार त गम्भीर हुँदै जान्छ मैले भनेको थिएँ पुत्रपुत्रीहरू मेरो मित्रबिन्दुको महाकर्म अर्थात ममताको महाजागरण र रचनात्मक अहम विस्तारले एक प्राकृतिक आदिम युगको अन्त्य र एक नवीन युगको जन्म हुन सक्छ भन्ने महान कुराको पूर्व संकेत दिन्छ म यसलाई युगान्तरोत्सव भन्छु अहमोत्सव भन्छु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 विश्वमा अहमहरू सन्देह दुश्मनी अपरिचय र निजत्वमा विभाजित भइरहे सभ्यहरूले असभ्यहरूलाई दास बनाइरहे बर्बरहरूले सभ्य भनिएकाहरूलाई आक्रमण गरिरहे विश्वमा महान् धर्ममानी राष्ट्रहरू कहिले पनि सैन्य रहित हुन सकेनन् मानव इतिहासमा जहिले पनि नितो व्यक्ति धर्म जाति र राष्ट्रका लागि सृष्टि एक समस्या भनेको छ त्यसैले म मानवाधिकार होइन सृजनाधिकार चाहन्छु बिन्दुले मेरो आशालाई उत्साहमा परिणत गरिदिएकी छिए एक पशु जन्मेको अहम अहमात्मा शून्य भएको छ यसले विश्व इतिहासमा सम्पूर्ण प्राणीहरूको अहम एकीकरणको सपना साकार पारेको छ मार्ता भन्छन् तिमी मति भ्रमका शिकार भएका छौ त्यसरी ममता जस्तो पवित्र कुरामा पनि अहङ्कारको गन्ध भेट्छौ हरेक कुरालाई अहंकारको तराजुमा जोक्छौ तिमी असल गुरु सत्य प्रदर्शक र दुनियाको भरो चाहने व्यक्ति हो भने बिन्दुको मामिलामा आफूलाई हरुवा सम्झ हार मान्ने नै कहाँ छ र ऊ सोध्छ हारलाई हारको रूपमा स्वीकार गर्नुमा पनि मान्ता हुन्छ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 सम्भव छ यदि नचाहिँदो जिदि छोड्यो भने अनावश्यक दर्शनको जाल तोड्यो भने प्रतिशोधको भावनामाथि माथि उठ्यो भने मार्था एकै सासो मान्छन् क्षेमा पाऊ म मा आदिमाथाको पूर्वाग्रहको दूरबिनमा प्रतिशोधको रङ देख्छु प्रशान्त तिमी मार्था अकमकाउँछन् बढी रिसको प्रयोगले गर्दा यसकारण मैले दुःख मोचन पाइनँ पीडा मोचन पाउन सकिनँ प्रशान्त दृढतापूर्वक कुरा पुरा गर्छ मार्था अभाक हुन्छन् मनमा ठुलो धक्का अनुभव गर्छिन् भान्साखण्डमा चियाइरहेको मैचाङको रगत जम्न्छ उस सोच्न असमर्थ हुन्छ कुन चाहिँ आरोप सत्य हो पूर्वाग्रह वा प्रतिशोध अनि दुःखमोचन कसला आवश्यक छ आदिगुरुलाई कि आदिमातालाई साँस पर्छ मार्ता त्यही समाधि शिलामा घोपिएर बसिरहन्छन् बिस्तारै रात पर्छ अलिअलि स्याठ चल्छ चराहरू वासस्थानतिर लाग्छन् सायद निश्चित वासस्थान नभएको एउटा चरा फुलबारीमा कराइरहन्छ अबेर गरी हँसियाकार चन्द्रमा पनि उदाउँछ ताराहरू पहिले नै देखा परेका हुन्छन् मार्था घल बरबार बरबर्ती आँसु जारी रहन्छन् रातको साढे दस बजेतिर मार्था अन्तकक्षमा पस्चिन् बैठक कोठामा एकछिन निरुद्देश्याल्म लिएपछि सुतेको ठाउँमा जान्छिन् ओछ्यानमा पल्टिन्छन् मैचाङ बोलावटको बोलीमा प्रतीक्षा गरिरहन्छे रात सकिँदा सकिँदै जान्छ दुवै भोकै निराउँछन् बिहान ठिक चार बेजी बस्तीमा एक भयानक खोला हाल हुन्छ मार्था झस्केर भेट्दन्छन् डरले थुर्थुर कामछिन् मैचाङ हातमा ढेब्री समातेर हस्याङ फस्याङ गर्दै त्यहाँ आउँछे आदिमाता सत्यानाश भयो सत्यानाश भयो मैचाङ नराम्ररी आत्तिन्छे मार्ता झन्साहरू के भयो के को हल्ला प्रशान्त खोइ भनेको मार्थाको स्वर थरथराउँछ त्यहाँ चौरमा जानुभएको छ को कराएका मान्छेहरू हुन् होइनन् आदिमाता मैचाङ अतारिन छोडिनु थाल्छ हाम्रै बस्तीका मान्छेहरू हुन् किन हल्ला मचाएका त आधार रातमा मार्था केही आश्वस्त हुन्छन् ककसले ओ बिन्दुलाई मारेर त्यहाँ बाहिर चौरमा फालिराखेको छ मैच्याङको कुरा स्पष्ट पारिर्वाही जारी राख्छ मार्थालाई जम्मन नशा लाग्छ यो कस्तो अनुभूतिको नशा हो तिनी छुट्याउन सक्दैनन् मनमा एकैपल्ट धेरै कुरा आउँछ जान्छन् तिनी ओछ्यानमा बसी गुँडामा टाउको जोतिरहन्छन् बेला बेलामा आकाछि ननेर खोल्ने गरिरहन्छन् तिनी रुख्न सक्दैनन् पूर्व पूर्व उज्यालो हुँदै जान्छ पश्चिम आकाशमा चन्द्रमाना अस्थायी गर्न निस्तेज देखा परिरहन्छन् विस्तारै मानिसहरूको कोलाहाल घट्दै जान्छ बस्तीमा बिहान बिहान कराउन आउने चराहरू आज कराउँदैनन् जताततै चकमन न शान्ति छाउँछ भुक भुक अचानक मार्था बिन्दुको आवाज सुन्छन् निश्चय पनि बिन्दु तिनको अन्तर्मनमा उक्छे तर मार्थालाई यो आवाज आदि खुल्ने ढोका पछाडिबाट आए जस्तो लाग्छ मार्था उठेर गए ढोका खोल्छिन् मन्दिरको विशाल कक्षामा प्रवेश गर्छिन् त्यहाँ कोही पनि हुँदैन मार्था विशाल पक्षबाट बाहिर प्राङ्गण मेस गन्छन् बिहानको ताजा चिसो र स्पूर्तिदायक आलोकमा तिनी चौरको बीचतिर उदास दृष्टि फ्याँक्छन् बिन्दुको मृत शरीरलाई घेर सबचुपचाप शिर झुगाएर बसिरहेका हुन्छन् मार्ता छिटो पाइला चालेर त्यहाँ पुग्छिन् आदि र उसका शिष्य शीशी उठेर मौन अभिवादन गर्छन् आदिमाता कमजोर मनका पुत्रपुतिहरू रुनु सुरु गर्छन् मार्ता बिन्दुको क्षतपिछेदे रक्ताम्बी लासदेखि स्तब्ध हुन्छन् प्रशान्त यो के भयो कसले गर्यो मार्ता आदिमाताको गरिमा अनुकूल आर्द्र शोकाकुल हुन्छन् प्रशान्त कुनै जवाफ दिँदैन एकछिन चुप लागेर घोरिरहन्छ त्यसपछि सबैलाई त्यहीँ छोडेर आदिगृहतिर लाग्छ बस्तीवालाहरूको आम सहमति बमुझिन् बिन्दुलाई जन्मान्तरणको वृक्षको अग्रभागमा गाडिन्छ संवेदना सम सम्बोधन गर्दै मार्था भन्छन् यो अग्नि परीक्षाको गढ़ी हो विश्व इतिहासमा जहिले पनि प्रेम माया ममता जस्ता सद्गुणहरूको अग्निपरीक्षा लिइन्छ बिन्दु महामाता थिए तर क्रूर अज्ञानी क्षुद्र अहंकारीहरूले मातृशक्तिको अपमान र हत्या गरेको पहिलो उदाहरण होइन जब जब विश्व इतिहासमा मातृशक्तिको अभ्युदय हुन्छ तब तब आमाहरूलाई ज्योधे जलाइन्छ डुङ्गाले हानी हानी मारिन्छ बोक्सी किचकन्नी आदि इत्यादि मनगणन्ती आरोपहरू लाइन्छ शक्तिलाई आमा, शक्तिला आमा मान्नेहरू आमालाई शक्ति मान्दैनन् इतिहास हामीबाट धैर्य सहनशीलता सहिष्णुता अनुशासन र आत्मसम्यमको माग गरिरहेको छ बिन्दु मारिए पनि सदा सर्वदा बाँचिरहनेछ अजम्बरी ममताको अद्वितीय छारी भनेर आदि माताको यस सम्बोधनले धेरैलाई ढाडस प्रदान गर्छ भोलिपल्ट बिहान आदि गुरुप्रवचन दिन आदि मन्दिर आउँदैन बस्तीमा पहिलोपल्ट यस्तो हुन्छ सबै अघोर चिन्तित हुन्छन् विचारमग्न हुन्छन् अन्ततः पुत्रपुत्री सङ्घले आदिमातालाई गुहार्ने निर्णय गर्छ मैचाङ मार्फत अन्तकक्षमा समाचार पुर्याउने योजना बन्छ यही बेला सबैलाई उद्यगमा पारी अन्तकक्षपट्टिको ढोका खुल्छ आदिमाताको आकस्मिक आगमन हुन्छ तिनी अभिवादनहरूप्रति ध्यान नदिइकन सरासर आफ्नो उच्चासनमा पुग्छिन् सबैमाथि सरस्वती दृष्टि फ्याँक्छन् बस्तीवालाहरू रुञ्चे उदास देखिन्छन् वार्ता गम्भीर हुन्छन् उदास हुन सक्दैनन् अन्तकरणमा शोक होइन सन्तोष देखापर्छ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 स्वप्न भङ्गपछि आदिगुरूको यो अनुपस्थिति व्यवहारबाट यस्तो प्रतितूत छ तिमीहरूको आदिगुरू शोकले मात्र होइन गम्भीर सङ्कटले पनि ग्रस्त छ यस्तो संकट महान गुरूहरूको जीवनमा नै देखा पर्छन् सम्भवतः महान गुरूहरू दार्शनिक सङ्कटको समयमा मौन एकान्तवास गर्न मन पराउँछन् यस्तो मौनता र एकान्तताको अभ्यास गौतम बुद्ध र जिजस क्राइस्टले पनि गर्नुभएको थियो आदिमाथा कि आदिगुरू मौन एकान्तवासमा प्रस्थित हुनुभएको छ पुत्रपुत्री संघ प्रमुख सोच छ हो हिजो रात्रि समयदेखि आदिगुरू मौन धारण गरिसेको छ आदिगृहमा आदिमाताको सहमति पाएर नै आदिगुरू मौन एकान्त बासु प्रस्थान गरेको हो त्यसैले म चाहन्छु कोही पनि आफूलाई अनाथ टोरा टोरी नसम्झुन् शंका उपशंकामा नपरुन् बस्तेका सबै कार्य सुचारू ढंगले चलुन् आदिगुरूप्रति तिमीहरूको हार्दिक प्रेम र आस्था असन्दिग्ध बनिरहोस् यो आदिमाताको इच्छा हो आज्ञा हो अनुरोध हो आदिमाताको ओठ छोड्छ पहिलेसम्म यो मौन धारण हुनेछ आदिमाता धेरैले यस कुरामा चासो देखाउँछन् संकटमोचन नभएसम्म आदिमाता सुनिश्चित जवाफ दिन सक्ने अवस्थामा आफूलाई पाउँदिन ब्राह्मुहुर्तकालीन प्रचलन अनिश्चित समयका लागि स्थगित हुन्छ आदिगुरू आदिगृहबाट बाहिर निस्कँदैन ऊ दिन रात ध्यान मुद्रामा बसिरहन्छ सोचिरहन्छ ऊ आदिगृह पछाडिको आदिवनमा पनि निस्कँदैन आदिमाताको निर्देशमा अझिम कोही पनि आदिगृह छेउछाउ देखा पर्दैनन् अब बस्तीमा सबैलाई एउटै कुराको सरोकार हुन्छ आदिगुरूको मौन धारण कहिले समाप्त होला सबै दिन परदिन अधीर प्रतीक्षा गर्दै जान्छन् दस दिन त्यसै बिच्छ बस्तीवालाहरू आदिगुरूको यो तपश्चर्याको पछाडि आदिमाताको आध दक्ष छन् हल्ला मचिन्छ आदिगुरू महान युगान्तरोत्सवको अवस्थामा हुनुहुन्थ्यो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 यो कुरा मार्थाको कानमा पनि पर्छ तिनी बिना काम त्यत्तिकै खुसी हुन्छन् आदिगुरुको मौन एकान्तवासले महिना दिन लाग्छ बस्तीवालाहरूको अधीरता पराकाष्ठतिर लाग्छ मार्थाको खुसी बेपत्ता हुन्छ तिनी दिनपर दिन, दिन असहनशील हुँदै जान्छन् मौन धारणाले दोस्रो महिना पार गरी तेस्रो महिनामा प्रवेश गर्छ अन्तकक्षी शङ्कायहरू र पुत्रपुत्री संजता जति त्राही त्राही मचिन्छ अधैर्य भई बस्तीवालाहरू आदिगृह वरिपरि मोडारिन थाल्छन् ती आदिमातालाई गुहार्न थाल्छन् फेरि आदिमाता हामी आदिगुरूको दर्शन गर्न चाहन्छौँ मद्दत पाऊँ आदिगुरूको मौन एकान्तवास हामीलाई असह्य भएको छ कृपया हामीलाई यो दुःखबाट सजायबाट उद्धार गर्नुहोस् मार्तालाई के गरौं कसो गरौँ जस्तो हुन्छ तिनी आफ्नै पनि प्रेम पीडाले पागल हुन्छन् पुरा तीन महिना बित्छ वास्तविक प्रेम पीडा कस्तो हुन्छ मार्ता अनुभव गर्छिन् तिनी त्यसै हाँस्न थाल्छिन् त्यसै रुन थाल्छिन् उन्माद बढ्दै जान्छ सय दिन पुरा हुन्छ मार्थाको उन्मादले सबै सीमा नाक्छ प्रशान्त मार्ता प्रेमोन्मादले कराउँदै अन्तकक्षबाट निस्कन्छन् आदि मन्दिरबाट दगुर्दै आदिगृहतिर लाग्छिन् आदिगृह वरिपरि मडारिरहेका बस्तीवालाहरू यो देख्छन् र पछि लाग्छन् मार्ता आदि तुफान चाहिँ हुरिएर आदिगृहमा पस्छन् बस्तीवालाहरू बाहिर रोकिन्छन् प्रशान्त तिमीले यो के गरेको किन यसरी दुःख दिएको म सहन सक्दिनँ यदि म मा सर्वमान्य आदिमाता हुँ भने म तिमीलाई आदेश दिन्छु यो मौनता तुरन्त परित्याग गर बाहिर संसारमा निस्क जहाँ तिमीलाई माया गर्नेहरू असह्य सजाय पाइरहेका छन् दुःख भोगिरहेका छन् यो आदिमाताको आज्ञा हो मौनव्रत त्याग त्याग बस्तीवालाहरू आदिमाताको हृदय विधारकस हुन्छन् शङ्काहरू र आवास गृहतिरबाट पनि सबै त्यहाँ ओह्ररिन्छन् उदास उत्तेजित र चुपचाप उभिरहन्छन् सुन्यो प्रशान्त म के भन्दैछु म यही सेकेन्डदेखि आज्ञा परिपालन भएको देख्न चाहन्छु किनभने बस्तीको कल्याणका लागि यो आवश्यक छ तिमी मलाई मार्न सक्छौ तर म यस्तो महाकष्ट सहन सक्दिनँ मार्था मन दुखाएर रहिरहन्छन् बाहिर सबै सास रोकेर कुरा सुनिरहन्छन् आदिमाथाको रुवाई घट्दै गएपछि बस्तीवालाहरू बढी सतर्क र आशावादी हुन्छन् ती आदिगुरुको आवाज सुन साह्रै आतुर देखिन्छन् प्रशान्त के तिमी मेरो आज्ञा मान्दैनौ त रुवाईको बाढी थामिएपछि मार्थाको सदाय लडाएको हुन्छ बस्तीवालाहरूको आतुरी बढ्छ तर आदिगृहभित्र जवाफमा कुनै आवाज सुनिँदैन आदिगृह चकमन्न सुनछान प्रतीत हुन्छ म गएँ त केही समयको पर्खाएपछि आदिमाताको निराशाजनक स्वर सुस्केरा र पच्चाप सुनिन्छ बस्तीवालाहरू पनि हताश हुन्छन् तर त्यति ते नै खेर एक महान आश्चर्य घटित हुन्छ आदिमाता आदिगृहबाट एक छिण स्वर बाहिर निस्कन्छ म आज्ञा पालन गर्दैछु आज्ञा सिरो पर्छ साँच्चै हो आदिगुरुको छिण बोली सुनिन्छ एक एकछिनपछि आदिमाताको रुहाई सुनिन्छ फेरि सबै बुझ्छन् यो प्रसन्नताको रुवाई हो अन्तत्वगतता रुवाई वरिपरि आश्चर्य र चन्नाटा छाउँछ यसपछि अकस्मात ठूलो स्वर हुन्छ आदिगुरु आदिगुरु कार्यक्रम श्रुति समय तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्रेजुङ झापाको एफएम मिन्चिट्युन्स र बिर्ता एफएम धरानको विजयपुर एफएम सिन्धुलीको रेडियो सहारा बर्दीवासको रेडियो दर्पण सर्लाहीको रेडियो एकता दोलखाको कालिंचोक एफएम रामेछापको रेडियो तीनलाल नुवाकोट एफएम वीरगंजको नारायणी एफएम हेटौडा एफएम चितवनको रेडियो अर्पण र त्रिवेणी एफएममा पनि सुनिरहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत रूकुमको रेडियो सिस्ने गुल्मीको रेडियो रेसुङ्गा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 आदि गुरु प्रशान्त आदिमाता सँगसँगै बाहिर प्राङ्गणमा नेस गर्छ ऊ अल्पाहारले गर्दा साह्रै कमजोर देखिन्छ दारीजुङ्गा र केस बढेको तह नलगाइएको हुँदा उ केही नचिनिने भएको हुन्छ ऊ रौँ हड्डी छाला बाहेक केही देखिँदैन बस्तीवालाहरू अखमक्क पर्छन् आदिगुरु कमजोर मुस्कान छार्दै सबैलाई हात जोडी नमस्कार गर्छ आदिगुरु आदिगुरु भिड अनियन्त्रित हुन्छ केही पुत्रपुत्रीहरू हुँदै गुरुको चरणमा टाउको ठोग्न पुग्छन्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 आदिमाता आज्ञा भए हामी आदिगुरुको आदिगृहको स्वास्थ्य परीक्षण गर्न चाहन्छौँ गुरु कमजोर देखिनुहुन्छ उहाँलाई आरामको जरुरत छ पुत्र यो तिमी डाक्टरहरूको अधिकारको कुरा हो आदिमाताको आज्ञा आवश्यक छैन मार्था स्नेहपूर्वक डाक्टरहरूको मान बढाइदिन्छन् डाक्टर प्रकाश हर्सासु झारिरहेका बस्तीवालाहरूलाई त्यहाँबाट जान र गुरूलाई पूर्ण रूपले आराम गर्ने अवसर प्रदान गर्न हार्दिक अनुरोध गर्छ सबै त्यहाँबाट जान्छन् आदिमाता आदिगुरू र डाक्टरहरू आदिगृहभित्र पस्छन् भित्र जाँदा मार्थाको दायाँ हात प्रशान्तको कमर्म लिन्छ हृदयमा पेमाणुराग्र समर्पणको नदी बग्छ डाक्टरहरू आदिगुरूलाई हप्ता दिन पूर्ण आराम गर्ने सल्लाह दिन्छन् आदिगुरू हलुका विरोध गर्छ आदि माताले डाक्टरहरूको पक्ष लिएपछि विरोध दमन हुन्छ ऊ दिन रात पल्टी रहन र रा मिठो पौष्टिक खाना खाइरहन विवश हुन्छ मार्था सम्पूर्ण सेवाहरूविचार आफ्नै गर्छन् सबै शंकायहरूमा आदिगुरूको स्वास्थ्य लाभको हार्दिक कामना गरिन्छ पुत्रपुत्री संघ पुत्र फेरि अद्वितीय आदि प्रेरणाबारे तातातो बहस हुन थाल्छ बस्तीमा फेरि अमर गाथाले नयाँ गति पक्रिन्छ कविहरू कविता जन्माउँछन् गफाडीहरू गफ जन्माउँछन् मार्थाको पहरा साह्रै कडा हुन्छ प्रशान्त मानव आदिगृहमा नजरबन्द हुन्छ आदिमातामा स्वस्थ भइसकेँ चार दिनपछि ऊ दाबी गर्ने दृष्टता देखाउँछ मार्ता उसको कुरा नसुनेजै गर्छिन् भावपूर्व के के सोचिरहन्छन् पछि भन्छन् चुपचाप सुति राख फेरि हराउँछन् आफैभित्र आदिमाता मलाई जबरजस्ती रोगी पार्दै हुनुहुन्छ ऊ गुनासो पोक्ने आड देखाउँछ चुप मार्ता उसको मुखमा हातले थुनिदिन्छन् ऊ निसाचिन्छ बिस्तारै हात हटाउँछ आदिमाता यो प्रति सजाय त होइन विस्फोट आशंकाले डर मान्दै ऊ मुस्कुराउँछ जब आफू मार्ता उसको ओठमा आफ्नो ओठ जोड्छिन् अनि लज्जित भइ भाग्छिन् सप्ताहन्तपछि आदिगुरुलाई दिनचर्यामा लाग्ने अनुमति दिइन्छ प्रशान्त आफ्नो नियमित दिनचर्या आदि मन्दिरबाट नै थाल्दछ ब्राह्मुहुर्तकालीन प्रवचनको नवारम्भमा ऊ आदिमातालाई हार्दिक कृतज्ञ सुमन अर्पण गर्छ तत्पश्चात् पुत्रपुत्रीहरूसित त्यस पीड़ा सम्बन्धमा क्षमा माग गर्छ जुन तिनीहरूले अनाहक अनुभव गरेका थिए कुनै किन गुरुको क्षमा मिश्रित बाणीले सबैको मुटु छुन्छ मार्थ पनि गदगद हुन्छन् प्रशान्तको व्यक्तित्व पहिले झैँ शान्त गम्भीर देखिन्छ तर कमजोरीका अफसोसहरूले गर्दा उसको स्वरूप तेजहीन देखिन्छ बाणी पनि पहिले झैँ प्रभावशाली छुनिँदैन बोल्दा परिश्रम परेको गवाही पसिनाले दिन्छ कुरा पनि ठाउँ ठाउँमा विशृङ्खलित हुन्छन् तर प्रवचनको आत्मकथात्मक शैलीमा त्यो त्यति खड्किँदैन अन्तोगत्व ऊ गुरुका गुरूका कमजोरीहरूलाई महिमा मण्डित नगर्ने प्रार्थना गर्दै भन्छ हे पुत्रपुत्रीहरू युगान्तरोत्सव समाप्त भएको छैन किनभने यो अन्त्यहीन छ केही अहमान्द मानिसहरूले महामाता बिन्दुको हत्या गरे पनि युगान्तरोत्सव मृत्युञ्जयी छ अन्तकरणोत्सव मृत्युञ्जयी छ जुन किरीहरू मारेर बत्तीहरू निप्दैनन् आदिगुरुको क्रान्तिकारी कथनले का नवजागरणको लहर चल्छ केही पुत्रहरू रगत उम्लेको अनुभव गर्छन् जोसले शङ्कायहरूमा आदिगुरुको भव्य स्वागत हुन्छ स्वागतमा होडबाजी पनि हुन्छ गुरुको नवआगमनलाई हामी चिरस्मरणीय पार्न जान्छौँ भनी पुत्रपुत्रीहरू पुत्र एकमत हुन्छन् गुरुको विरोध दमान हुन्छ पुत्रपुत्री सङ्घले पुत्र बस्तीको विशाल मैदानमा जन्मान्तरण वृक्षको अगाडिपट्टि जहाँ बिन्दुलाई गाडिएको हुन्छ एक स्तम्भ ठगाई गुरुको हातबाट अनावरण गराउँछ त्यस शिला स्तम्भमा गुरुको गुरूको परममित्र बिन्दुलाई युगान्तोत्सवकी जननी भनी सम्बोधन गर्दै पृथ्वीको इतिहासमा जुन मानवजातिको मात्र इतिहास होइन सर्वोत्तम सृजनात्मक ढोका खोलिदिएकोमा हार्दिक आभार प्रकट गरिएको हुन्छ मार्ता सबै कार्यक्रममा उत्साहपूर्वक भाग लिन्छन् सबैबाट कृपापूर्ण उपस्थितिका लागि हार्दिक धन्यवाद ग्रहण गर्छिन् सबैतिरबाट तिनी सन्तुष्ट हुन्छन् अहङ्कारबाट प्रेमतर्फ उन्मुख जीवनयात्रा सफल हुन्छ तिनी मानौं मनोकमनाको उच्चतम शिखरमा पुग्छिन् जहाँ प्रेमी, प्रेमी प्रेम मात्र हुन्छ प्रशान्त नियमित रूपले अन्तकक्ष मान्न थाल्छ मार्ता उसलाई चार महिनाको समयावधिमा कोरेका असंख्य चित्रहरू देखाउँछन् प्रशान्त अभिरुचिपूर्वक एक एक चित्र हेर्छ मार्ता सबै चित्रका पृष्ठभूमिहरू बताइदिन्छन् मार्ता खुब बोल्छिन् प्रशान्त खोप सुन्छ मार्ता आफ्नै प्रेम जमुना र बिन्दुका चित्रहरू छानेर प्रशान्तलाई प्रेमोपहार दिन्छन् उस साह्रै खुसी हुन्छ प्रेम मिलनको यस महालिलादेखि मैचाङको आँखा अनायवश डबडबाउन थाल्छन् ऊ यो सब लीलाको पछाडि बिन्दुका हात देख्छ ऊ आ... भएकी भए आज गुरु र आजी माताको प्रीरतिदेखि कति खुसी हुन्थ्यो ओली मैचाङको सोचाइ भएको छ तर बिन्दु नभएर पनि भएभन्दा बढी छे जेन्तेन मैचाङ आफैलाई सान्वना दिन्छे ढुक्क हुन्छ यो प्रेम मिलनको सुसमाचार बस्तीभरि प्रसारित हुन्छ केही सङ्कालु बस्तीवालाहरू मैचाङलाई सोझै सोध्छन् झगडामा गडबडीको सम्भावना कति होला कति पनि छैन आदिगुरु पग्लिसक्नु भएको आदिमाताले जे भने पनि मान्नुहुन्छ मैचाङको तर्फबाट जवाफ फर्किन्छ बस्तीवालाहरू आफ्नो अन्तकरणमा राम्रै उत्सव मनाउन थाल्छन् तर त्यो युगान्तरको उत्सव भन्ने हुँदैन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 आदिमाता द्रुत गतिमा चित्रहरू लेखन गर्नुहुन्छ यो एक उल्लेखनीय खुबी हो ऊ तारिफ गर्छ साँच्चै तिनी फुरुङ्गा हुन्छन् यो अतिस्वय त्यो हो होइन ऊ स्थिरतापूर्वक बोल्छ यी चित्रहरू हतारमा कोरिएर बिग्रिएका छैनन् साँच्चै एउटा कुरा थाहा छ तिमीलाई के कुरा म चित्रमा डायरी गर्छु नि मार्त रामाउँदै खुट्टा हलाउन थाल्छिन् मैले यो दे कुरा सुनेको छु हेर्छौ मार्ता झन् बढी फुरङ्ङ्ग हुन्छन् सानी बालिका चाहिँ तर देखाउँदिनँ म त सरम लाग्छ मार्ता साँच्चै नै सरम मान्छन् प्रशान्तको मञ्च हुन्छ आदिमाता म चाहन्छु एकछिनपछि ऊ कुरा थाल्छ के मार्ता दाहिने हातका चोर टोक्दै आँखी भाउचाल्छिन् म चाहन्छु आदिमाता चित्रहरूको एक सङ्ग्रहालय बनोस् आदिमाताका सृजनाहरूदेखि पुत्रपुतीहरू सबै लाभान्वित हुन् मार्ता कुरा सुन्छन् टोलाउँछिन् भावु हुन्छन् प्रशान्त तिनको मनस्थिति बुझ्न सक्दैन आदिमातालाई मेरो कुरा रुचिकर्न लागे जस्तो छ प्रशान्त केही केही डराउँछ प्रशान्त मैले यी चित्रहरू तिम्रो लागि मात्र बनाएकी हुँ अरूका लागि होइन मार्थ अँध्यारो मुखबारी बोल्छिन् आदिमाता म मेरा पुत्रपुतीहरूलाई पुत्र यो कुरा सुनाउन इच्छुक छु मैले यी अनुमोल रचनाहरू उपहारमा पाएको छु कि म यो अहभाग्न बाँडौँ प्रशान्त चिन्तामुक्त हुन्छ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 आदिगृह र आदि शिक्षणशाला बिचको खाली भूभाग सङ्ग्रहालयका लागि भवन निर्माण कार्य सुरु गरिन्छ आदिगुरु प्रशान्त स्वयंकानको रेख्दै गर्छ गोलघरको गर लागि उसको प्रमुख सहयोगी बन्छ भवन तीस मिटर लामो अर्थचन्द्राकार स्वरूपको अत्यन्त आधुनिक बन्न थाल्छ राम्ररी कुदिएका ढुङ्गाको गाह्रो काठका ठुल्ठुला झ्यालडोकाहरू र ढुङ्गाको छानो आदि पक्की भवन निर्माण हुन थाल्छ बस्तीवालाहरू यस भवनलाई उपहारको बदलामा प्रेम उपहार मान्न सुरु गर्छन् मार्था केही दिनसम्म सर्त पुरा नगरिएको हुँदा चासो न परिजय गरिबस्छिन् तिनी उदास हुन प्रयत्नशील हुन्छन् मैछ्याङ आदिमाताको छाँडदेखि भित्रभित्र खुसको छाँसी रहन्छे आदिमाता हजुरको अनुमति पाए भोलिदिउँछ मैछ्याङ एकदिन सङ्कच मार्दै मार्ता छामु उभिन पुग्छ रात्रि भोजन गरिसकेपछि मार्था डायरीमा चित्र कोरिरहे हुन्छन् त्यसबेला के भोलिदिउँसो मार्ता टाउको नउठाइकन सोध्छन् प्रेमपहार भवन जान्थे काम गर्न के भवन अरे मार्था डायरी एक खातिर प्रेम प्रेमोपहार भवन मैचाङ कुरा भनिसकेपछि जिब्रो टोक्छे के भन्यो नि त्यो मार्त रिसा झम्पिन तयार हुन्छन् बुझिहाल्नु भएको छ नि किन बुझ बुझाउनुहुन्छ मैचाङ पनि आक्रामक हुन्छ मैले मात्र भनेको कुरा हो र सबैले भन्छन् के भन्छन् त म पनि राम्ररी सुनून आदिगुरुले आदि मातालाई प्रेमको उपहार स्वरूप बनाउनु भएको भवन भन्छन् अरू के भन्थे मैचाङ कति मना कुरा खुलस्त पारिदिन्छे होइन भने होइन भन्नुहोस् न त हो हो तेर गुरुले ताजमहल बनाएको मलाई गाड्न मार्थ झम्टिन सुरु गरिन् उपहार प्रेमोपाहारको कुरा गर्ने भए कि बुझ्नु सोझ्नु केही छैन हल्ला मात्र सुनाउँछु एउटा सानो कुरा भनेको मान्दैन दिन्छौ प्रेमोपाहार उही आदि माता नमान भन्ने कुरा त होला नि कति आतिँदैन जे कुरा पनि मुखले मान्नुपर्ने जस्तो मनले शर्त मान्ने हुँदैन र मैचाङ जान्छे रातभर मार्थाको मनमा खलबली मच्छी रहन्छ भोलिपल्ट बिहान मार्था दुध पिउँदै सोच्छिन् काम गर्न जाने भने होइन त मैचाङ सुस्तरी हो सूचक टाउको हल्लाउँछ मन छ भने जा मार्ताभित्रतिर फर्केर अनुमति दिन्छन् मैचाङ रोक्न खोज्दा खोज्दै पनि नसकेर खेती त्यति हाँस्य तँलाई पख्लिस् मार्ता अनि सजिलो हुन्छन् मैच्याङ श्रम कार्य गर्न का जान्छे मार्ता धेरै समयसम्म मा बैठकको ठाउँमा बसिरहन्छन् चित्र कोर्ने प्रयास गर्छिन् तर मन ठेगानामा आउँदैन के भएको मार्ता आफ्नैसित झोकिएर फुलबारीमा निस्कन्छन् समाधिस्थलमा बस्छन् जमुनाको अनुहार सम्झिन्छन् तर त्यो सजीव भइदिँदैन घामले साह्रै नै पोलेपछि तिनी फेरिभित्र पस्छिन् अन्तकक्षमा बसी बसी दिक्क भएपछि मार्ता आदि मन्दिरको विशाल कक्षभित्र पस्छिन् त्यहाँको झ्यालबाट तिनी निर्माणाधीन भवनलाई हेर्छिन् भवनको स्वरूप सुन्दरतादेखि तिनी मुग्ध हुन्छन् के त्यो प्रेमोपा हो मार्ता आफैलाई सोध्छिन् हो भने मलाई किन बोलाउँदैन त्यहाँ मार्थ तुरुकर हुन्छन् र केही शान्त हुन्छन् साँझ भक्का मैचाङ फर्क्याउँछ ऊ खुब फुर्की फुर्की भवनको नाटीकोटी वर्णन गर्छे स्वर्गको विश्वकर्माले बनाए जस्तै छ ऊ आधारात्मा कुरा टोङ्ग्याउँछ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 एक उपयुक्त दिनपारी आदिमाताको करकमलबाट सङ्ग्रहालयको समुद्घाटन हुन्छ सबै दङ्गदास पर्छन् सङ्ग्रहालयदेखि मार्ता बढी दङ्गदास पर्छन् कि चित्रहरूदेखि पुत्रपुतीहरू दङ्गदास पर्छन् चुट्याउन गाह्रो पर्छ आदिगुरू आदिमाताद्वारा स्नेहप प्राप्त यी बहुमूल्य कलाकृतिहरूमा बस्तीको अतीत छ वर्तमान छ त्यसैले भविष्य नहोला भन्न सकिँदैन भने उद्घार व्यक्त गर्छ मार्ता पनि बस्तीलाई बुझ्ने उत्कट अभिलाषा गर्दा यी चित्रहरू रचना भएका हुन् भन्ने भावाभिव्यक्ति पोख्छिन् भावनाको अतिरेकले गर्दा मार्ता प्रशान्तको हात समात्न् प्रशान्त कुनै अनपेक्षित अस्वाभाविकता अनुभव गर्दैन उस शान्ति र प्रसन्नतापूर्वक आदिमातालाई हातको सहारा दिन्छ पुत्रपुत्रीहरू प्रेम मिलनको नयाना अभिराम दृश्य देख्छन् यस दिन अभेर मार्था अभेरसम्म तल प्रशान्तलाई छोड्दैनन् उसको पाखुरा समातेर खुब मच्ची मच्ची कुरा सुनाइरहन्छन् बेला बेलामा उसको काँधमा टाउको बिसाएर सोक सुकाउँछिन् पनि सोक सुकाउनका कति कारण ज्ञात हुन्छन् कति अज्ञात प्रशान्त तिनका कुराहरू र देखिन नआत्तिन्छ न झरको नमिठो मानि त्यहाँबाट पन्चिने प्रयास नै गर्छ ऊ पूर्ण रूपले आदि माताप्रति समर्पित भइदिन्छ सपनामा मार्ता मसियालाई देख्छिन् धेरै दिनपछि मसियालाई देख्न साथ तिनको जिउमा रिसको आगो सल्किन्छ आज म यसको टाउको फोरिदिन्छु तिनी मनम निश्चय गर्छिन् र वरिपरिका ढुङ्गाहरू होसियारीपूर्वक बटुन थाल्छन् मसिया धेर गम्भीर पाइला चल्दै ओठमा एक सुमधुर मुस्कान नचाउँदै स्नेह र कुणायुक्त महाअभाव मुद्रा धारण गरी टाढाको क्षतिजबाट नजिकै आउँछ उसको पछाडि मानिसहरूको भिड हुँदैन ऊ एक्लै हुन्छ तलाई धोकेबाज पक्लास मार्ता मनम नै भन्छन् र एउटा बाक्लो झाडीमा लुकेर मसियाको बाटो ढोक्न थाल्छन् मसिया यताउति कतै खुट्टा नबढिकन सिधै तिनी लुकिरहेको झाडीतिरै आउँछ मार्ता दुवै हातले ढुङ्गा समाच्छिन् मसियाको हत्या गर्ने महत्त्वकांक्ष यति शक्तिशाली हुन्छ कि हातका ढुङ्गाहरू दबाब सन नसकि निचोरिन्छन् मसिया ठिक झाडीमा आइ रोकिन्छ पुत्री मार्ता अज्ञाताको झाडीबाट बाहिर निस्केर मसियालाई सन्ध्याहको आँखाले हेर्न छोड कु मसिया मार्था गरिदिन्छन् उही धोकेबाज मसिया मसियाले धोका दिँदैन मान्छेहरू आफूले आफैलाई धोका दिन्छन् मैले धोका खाइसकेको छु अब फेरि विश्वास गरी धोका खान्न ठिक छ प्रेमावस्थामा विश्वास गर्नेहरूले मसियालाई विश्वास नगरे पनि हुन्छ र जसलाई आस्थाको भोक लागेको छ मसियाको पछि लागुन् किनभने भोका मानिसहरूलाई म विश्वासको भोज खुवाउन आएको हुन् जसको भोक मेटिएको छ प्रभु राज्यमा परमानन्दपूर्वक विश्राम गरिरहन् किनभने अहंकारी अनास्थको दलदलबाट ती उद्धार गरिसकेका हुन्छन् मसिया आफ्नो बाटो लाग्छ यही बेला झाडी कता हराउँछ कता ढुङ्गाहरू पनि लोप हुन्छन् मार्ता टाड़ा क्षेतिजबाट टाढा आँखा उठाउँछिन् एउटा ठुलो भिड मसियाको पछि लागिरहेको हुन्छ तछाड मछाड गर्दै क्षमा मसिया मार्था मनमा नै प्रार्थना गर्छिन् र अनुभव गर्छिन् मसियाले तिनका सबै पापहरू पहिले नै पाप माफ गरिसक्नु भएको छ प्रेमोपहार भवन समुद्घाटनको लगत्तै केही दिनपछि बस्तीवालाहरू अमर प्रेमको एक नयाँ आयाम देख्छन् आदि गुरु प्रशान्त आदि शिक्षणशालाबाट फर्केपछि सन्ध्या समय आदिमातालाई होइन उष्ण रोगीहरूलाई दिन थाल्छ दुई चार दिन मार्था यो पीडा सहन्छन् र प्रेम प्रतीक्षामा दिन काट्छिन् यही समय डाक्टर आनन्द आदि मन्दिरतिर आउँछ मैचाङ मार्फत आदिमातासित भेट्ने समय माग्छ मार्था तुरन्त समय दिन्छन् मैचाङ डाक्टर आनन्दलाई समाधिस् स्थलमा डोराउँछ जहाँ आदिमाता बेचान भई ओहोर दोहोर गरिरहेको हुन्छन् प्रणाम आदिमाता ऊ विनयपूर्वक शिर जोगाउँछ मार्ता उसलाई माथिदेखि तलसम्म हेर्छन् र अज्ञात आशंकाले त्रसित हुन्छन् के भन्न आयो पुत्र मार्ता सोच्छिन. एक विशेष अनुरोध गरौँ कि भनेर विशेष मार्ता झन् बढी छ शङ्कित हुन्छन् हो आदिमाता एक विशेष अनुरोध छ प्रार्थना छ डाक्टर आनन्दको निधारमा चिन्ताका चार सुस्पष्ट दर्शा देखापर्छन् मलाई विश्वास छ आदिगुरु आदिमाताको आज्ञापान गर्नुहुनेछ तर के सम्बन्धमा मार्ता चकित हुन्छन् आदि आरोग्यशालामा आदिगुरुको क्रियाकलाप सम्बन्धमा हामी डाक्टरहरू चाहन्छौँ आदिगुरुलाई कुनै न कुनै रूपमा रोग लगाइयोस् आदिगुरुलाई कुष्ठ रोग लाग्ने सम्भावना छ के भन्यो मार्था आतंकित हुन्छन् आदिगुरु कुष्ठरोगीसित खेलबाड गरिराख्नु भएको छ रोगीहरूसित व्यवहार गर्दा अपेक्षित सतर्कताका नियमहरू उहाँ उल्लङ्घन गर्दै हुनुहुन्छ हामीले सम्झाउने प्रयास गर्यौँ भने उहाँ हाँसी हाँसी भन्नुहुन्छ मलाई कुष्ठरोग लाग्यो भने सबभन्दा अन्त्यमा उपचार गर्नु मार्था चन्न हुन्छन् डाक्टर आनन्द रुमारले मुख छोपिनुहुन्छ मैचाङ भान्सा खण्डको झ्यालमा उभिएर वाललाई परिरहेको नरोपुत्र डाक्टरलाई रोएको सुहाउँदैन म आदिगुरुको प्रवेश निषेध गरिदिन्छु त्यहाँ मार्थाको आधी मात्रै त्यो जाग्रत हुन्छ डाक्टर आनन्द आदिमा आदिगुरूलाई प्रवेश निषेध गर्न सायद नमिल्ला तर सतर्कताका नियमहरू कडाईका साथ परिपालन गराउन सकिन्छ यो अत्यन्त आवश्यक छ अन्यथा अनर्थ हुनेछ डाक्टर आनन्द विशेष अनुरोधको परिचयमा स्पष्ट पार्छ म उसको प्रवेशमाथि नै रोग लगाइदिन्छु किनभने ऊ अतिवादी हो मार्था कुनै किन उत्तेजित हुन्छन् रोगीलाई दयामाया गर्दा गर्दै रोगलाई नै दयामाया गर्न सक्ने अतिवादी मान्छे हो म उसलाई उसले भन्दा बढी चिन्छु डाक्टर नाजवाफ हुन्छ र प्रणाम गरी फर्किन्छ ऊ गएपछि मैछाङ दगोर्दै समाधिस्थलमा आउँछ आदिमाता डाक्टरले के कुरा गरेको तेरो आदिगुरु बौलाउनु थाले भनेको त्यसैले पो यहाँ आउन छोड्या रहेछ मार्था झोकिन्छन् यो आदिमाता त छि त्यसै मनपरि बोल्नुहुन्छ एक दिन आदिगुरु आउनु भने जे मुखमा आए त्यही भन्नुहुन्छ खप्पर फोरिदिन्छु म कुरा सुरा केही बुझ्नु छैन खाली गुरुको पछि लिन जानेकी छि मार्था उग्र हुन्छे, फोरिदिनुहोस् न त खप्पर काम परेर गुरु नआउनु भएको होला भन्न पनि नहुने जस्तो खुब काम परेको छ तेरो गुरुलाई बौलाउनु थालेपछि मान्छेको के काम हुन्छ अरूलाई दुःख दिनु बाहेक मार्थाको उग्रता झन् भयङ्कर हुन्छ मैचान साँच्चै नै डराउँछे चित्त दुखाउँदै फर्किन्छ आदि सम्बतमा होइन विक्रम सम्बतमा नयाँ वर्ष लागिसकेको हुन्छ हिमालहरू सेता पाहाडहरू हरिया हुन्छन्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 ए पुत्री पुत्री मार्ता अन्तकक्षमा हेर्दै गराउँछिन् मनमा कुद्कुति लाग्छ मैचाङ अधारो मुख पारि आउँछ किन बोलाउनु भएको ऊ आँखाले भुइँ खन्दै भित्र के गरिरहे कि भनेर मार्थ आँखा जुधाउने प्रयास गर्छिन् तीन पाथी आँसु त झारिन मैचाङ आँखा उठाउँछ मार्था खेती दिदी आँसिछिन् आफ्नै बाउलाई जस्तै हुनुहुन्छ अनि गुरुलाई दोसलाई हुनुहुन्छ चा। मैचाङ पुरा पुरा भुकी लाउँछ र फटाफट खुट्टा बजारेर जान्छे मार्ता झन्साहरू फिर्किँती आउँछन् फुलबारीका शान्तिप्रिय तर डरपोक चराहरू अन्यत्र लाग्छन् चार बजेपछि मार्था आदि प्राङ्गणमा निस्कन्छन् त्यहाँबाट टाढा आदि दृष्टि लगाउँछिन् शिक्षार्थीहरू लगा बिस्तारै आवास गृहतिर लाग्न थालेका हुन्छन् गोलघर प्रेमोपहार भवनतिर पनि पुत्रपुतीहरू आवाजावत गरिरहेका हुन्छन् मार्था खम्बाको छल गरी आदि आरोग्यशालाको बाटोमा हेरिरहन्छन् मनमा प्रेम मिलन वा प्रेम पीड़ाका तरङहरू उठ्छन् करिब साढे चार बजेतिर प्रशान्त आदि आरोग्यशालाको बाटोमा देखापर्छ मार्था सब मर्यादाहरू बेचेर वा लत्यार प्रशान्त प्रशान्त मार्था टाढाबाट बोलाउँदै हात हलाउँदै बाटोमा पुग्छन् प्रशान्त बाटोमा अडिन्छ असजिलो अनुभव गर्दै प्रेम पहार भवनबाट बाहिर निस्किरहेका मानिसहरूको ध्यान पूर्ण रूपले आकृष्ट हुन्छ कहाँ जान लागेको मार्था सुवास गर्दैछु छिन् जानी जानी आदि आरोग्यशाला जाँदैछु प्रशान्तको आँखामा बल पर्छ किन मार्था अन्जान भन्छन् आदिमाता म सधैँ यो समय आदि आरोग्यशालामा लगानी गर्नेछु प्रशान्त मन्द मन्द मुस्कुरा आउँछ सन्ध्या समय तिमी म कहाँ पनि आउने गर्थ्यौ घुर्की आँखाले हेर्दै मार्ता नजिकिन्छन् क्षमा छु म केही दिनदेखि के आदिमाताको सान्धिबाट वञ्चित हुन पुगेको छु कार्य एवं जिम्मेवारीको कारण कृपया अन्यथा नमानियोस् यो त भाग्ने न्यू मात्रै हो मदेखि सबैलाई तिमी समय पुर्याउन सक्छौ मलाई मात्र मेरो सम्पूर्ण समय म सत्य भन्छु आदि मातामा समर्पित छ प्रशान्तको मुस्कान गरिदिन्छ त्यसो भए जाउन त मार्था उसको हात समा कहाँ प्रशान्त फेरि असजिलो स्थितिमा पुग्छ आदि मन्दिरमा अन्तभक्षमा मार्थासको हात खेलामा थाल्छन् तिनको बोली वचन र व्यवहार जिद्दी गर्ने बालिकाको जस्तो प्रतिरोध छ उपन्यास पागल बस्तीको हो यसको तेहौं श्रृंला आजलाई अब कार्यक्रमबाट विदा लिने बेला भइसकेको छ विदा हुनु अघि ठेगाना कार्यक्रम श्रुति सम्विक उज्यालो 90 नेटवर्क पोस्टबक्स नम्बर छ चार छ नौ काठमाडु यदि तपाईमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ईमेल ठेगाना एसएचआरयूटीआई हवस्त अर्को साता उपन्यास पागल बस्तीको चौधौं तथा अन्तिम श्रको वाचन लिएर आउने नै छौ त्यसअघि शुक्रबारको श्रृंखलामा प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईको उपन्यास मुगलानको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजीत पालेखीसँगै उपन्यास वाचक अच्युत घिमिरे र म सजिता हमाल विदा चाहन्छौ शुभरात्री